नमस्कार म नायक मुकेश डगा यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाअर्जमा कार्यक्रम एक्सन कप नमस्कार सामुदायिक रेडियो रेडियो अर्ण एक सय चार थुप्रो पाँच मेगा सुनेर सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ प्रोग्राम एक्सन कट लिएर उपस्थित भइसकेका छौँ सुन्दै गर्नु आवाज स्वागतको अनि आवाज तपाईँको रेडियो सेट जस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ राजलाई थ्याङ्कयू सो मच भन्न चाहन्छु प्रोग्राम तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र प्रोग्राम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न कुराहरूको चर्चा परिचर्चा गर्दै आइराखेका प्रदर्शन भइराखेको र फिल्मले निकै राम्रो पनि व्यापार गर्दै आइराखेको छ र यसैको बारेमा कुराकानी गर्नको लागि प्रत्यक्ष निर्देशकरेगेश ओके मैले कुराकानी गर्न लागि राखेको छु निर्देशक घिमिरेसँग त्यो ठाउँमा दोस्रो भइरहेको छोटबुकले ओके okay, अब नोटबुक पहिलो हप्तामा जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँका स्टेसनमा यो फिल्म प्रदर्शन भइराखेको छ है हजुर दोस्रो हप्तामा के कस्तो व्यापार गरिराखेको छ नोटबुकले भन्नुहोस् त एकदमै उत्साहजनक व्यापार गरेको छ अब हामीले भन्नुभयो भने दर्शकहरूले गएर थाहा भएको हालमा कतिको भिडभाडमा उहाँहरूले सिनेमा हेर्नु भयो भन्ने कुरा उहाँहरूले भोगिसक्नु भएको छ त्यस अर्थमा दर्शकहरूले सबै कुरा थाहा पाइसक्नु भएको थियो कि राम्रो सिनेमा बनायो भने नेपाली सिनेमा बजारमा चल्छ सिनेमा भन्ने कुराको पुष्टि भए कुन पक्ष अब फिल्म हेरिँदा हेर्दै जाँदा दर्शकले होइन समग्र चलचित्रलाई नै दर्शकले मन पराउनु यसको विषयवस्तुदेखि लिएर गीत सङ्गीत र एक्सनको एक पाटो सबै कुराहरूलाई दर्शकहरूले आफ्नो गाउँको आफ्नो परिवेशको आफ्नो माटोको कथा पाउनुभयो चलचित्र नोटबुकमा त्यस कारण कथावस्तुलाई पनि मन पराउनु गीत सङ्गीत अत्याधिक सफल छ गीत सङ्गीतलाई दर्शकले फिल्मलाई केही दर्शकको अलिकति थोरै गुनासो म राख्छु है फिल्म केही नबुझेको के कुरा कहाँ पनि गर्दै आउनु भएको छ खास के हो बताउनुहोस् त कहाँनिर बुझ्नु भएन दर्शकले मैले कन्फ्युज भए अब नबुझ्ने भन्ने त त्यस्तो काहीँ पनि छैन मैले नेपालको घाटेको घटनाक्रमहरूलाई चलचित्रमा जोड्ने प्रयास गरेको उहाँहरूले आइलेम अगाडिको बम काण्ड बुझ्नु भएन भने दुई हजार साल फागुन पन्ध्र गते आइलिएम अगाडि बम काण्ड भएको थियो आइलेमा अगाडि बम पड्केर अर्थात्मा नेपाली नागरिकहरूले ज्यान ने गुमाउनु परेको थियो त्यो कुरालाई चलचित्रमा जोडेको हो मैले अब अगाडिको दुई सालको राजनीतिक परिस्थितिमा नेपाली जनताहरू कस्तो परिस्थितिमा बुझ्रेँ भन्ने कुरा देखाउन खोजेको त्यो नबुझेको हो कि मैले त्यो चाहिँ बुझिनँ हजुर अब बुझ भएको हो भने त्यो चाहिँ त्यसरी बुझ्नु होला अनुरोध गर जुन हिसाबले बम पड्केको छ फिल्म हेरि त जाँदा अन्तिममा है केही दर्शकले चाहिँ त्यो नबुझेको कुरा खाने गर्दै आइरहनु भएको थियो विक्रम सम्मत दुई हजार अठसट्ठी साल फागुन पन्ध्र गते नेपाल आयल निगम अगाडि बममा पड्केर अथवा निर्दोष नागरिकहरू मरेका थिए बम ओके त्यो कुरालाई गरेको छ उत्साहजनक व्यापार गरेको छ एक करोड भन्दा अहिले गरिसक्यो है अब कति व्यापार गर्छ होला है अब यही रेसियोमा गयो भने त अझै त्यस त्यसभन्दा पनि माथि नै जाने स्थिति देखिँदैछ दोस्रो हप्तामा पनि हाम्रो फर्स्ट विकमा जस्तै व्यापार छ त्यस्तो व्यापार ड्रप भएको स्थिति छैन दर्शकहरूको सहभागिता त्यति नै छ फिल्म चलेको स्थानहरूमध्ये चाहिँ कुन स्टेसनबाट चाहिँ यहाँले चाहिँ बढी कमाइरहनु भएको छ अहिलेसम्म होइन सबै स्टेसनमा राम्रो छ त्यसमध्ये नारायण घाटका दर्शकहरूले अत्याधिक साथ दिनुभएको छ नारायण हामीले एकै दिनमा दुई लाखको कलेक्सन पनि गरेका थियौँ थाहा पाइहाल्नुभयो होला तपाईँहरूले होइन त्यसले गर्दाखेरि नारायण घाटमा पनि हाम्रो उत्साहजनक छ भने अल नेपाल नै राम्रो फिल्म र गीत सङ्गीतलेखिसकेको छु है अन्तिममा के भन्न चाहनुहुन्छ तब को छाती छिमेक इष्टमित्र सो तल नोटबुक कस्तो वहां भूस भाँ अमो व्यापार करोस्टिशु नमस्कार धन्यवाद ओके यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नोटबुकका निर्देशक योगेश किमरेसँग र नोटबुक सँगसँगै नेपाली कथा चलचित्र हमेसा पनि प्रदर्शनमा आएको छ र हमेसाको कुराकानी गर्ने हो भने रेखा फिल्म र छवि प्रडक्सन ब्यानरमा यो फिल्म निर्माण भएको हो रेखा थापा र छवि राजा यस फिल्मका निर्माता हुन् भने रेखा पौडेलको सङ्गीत सुन्न पाइन्छ सवि श्रेष्ठ नयाँ रेखा थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ हमेसा र हमेसाको अर्ने थप कुराकानी गर्ने हो भने हमेसा फिल्म परिचय 这 ja. तिस गतिबाट नै प्रदर्शनमा आएको थियो र पहिलो स्टेसनमा जहाँ जहाँ प्रदर्शनमा आएको छ फिल्म हमेसा र ती सबै स्टेसन अनि कि दोस्रो हप्तामा पनि ती सबै स्टेसन क्याप्चर गर्न सफल भएको छ हमेसाले र पहिलो स्टेसनमा लागेका सबै स्टेसनमा चाहिँ हमेसा रिलिज भइराखेको छ र हमेसाले पनि निकै राम्रो व्यापार गरेको छ यस फिल्मका कार्यक्रम निर्माता सबैले भनिराखेका छन् कि रावणको भन्दा बढी कलेक्सन अहिले गरिराखेको छ हमेसाले र यो कलेक्सनबाट आफू निकै सन्तुष्टि भएको कुराकानी पनि गर्दै आइराखेका छन् र स्पेसल्ली फिल्मको कुन पक्षलाई बढी मन पराउनु भयो दर्शकले भनेर सोद्धा फिल्ममा नायक नायिकाको अभिनय भयो फिल्ममा हामीले तिनवटा नायकलाई चाहिँ देख्न सक्छौँ अभिचन्द नारायण र सबिर श्रेष्ठ सबिर श्रेष्ठ यी तिनवटैलाई दर्शकले निकै रुचाउनु भएको छ स्पेसल्ली रेकाको अभिनयलाई पनि दर्शक श्रोताले निकै रुचाउनु फिल्म एउटा पूर्ण रूपमा पारिवारिक फिल्म हो एउटा सामाजिक प्रधान फिल्म हो एउटा प्रेमिकाले प्रेमी के कस्तो मया दिन सुहारी ने सासूला के कस्तो मया दिन सासू ने बुहारी करने व्यवहार एटा सा अर्थी करने व्यवहार एवं प्रेमिका अर्क प्रेमिका करने व्यवहार ती सब कुछ फिल्म ने देखना खोजे मूलधार का दर्शक धीरे नई रुचा फिल्म लाकाकर होने साउथ इंडियन पैटर्न को स्टाइल भिताओन खोज रखा छवि अलिकति कई कमजोरी मनु पर्च एक्शन पक्ष यद्यपि धेरै भने त्यस्तो कमजोरी चाहिँ भनेको छैन र केही अलिकति कमजोरी आफ्नो ठाउँमा छन् फिल्मले व्यापार राम्रो गरेको छ दोस्रो हप्तामा फिल्म प्रदर्शन गरिराखेको छ नागरको सेरोफेरमा कुराकानी गर्ने हो भने गणेश र पर्साको चितवनको पर्साको जनजाति हलमा पनि यो फिल्म स्वप्रदशा प्रदर्शन भइराखेको छ र यसै ब्यानरले अर्को फिल्म पनि अब बनाउने घोषणा समेत गरिसकेको छ फिल्मको नाम रहेको छ लोफर लोफरको थोरै कुराकानी मैले अगाडि नै गरिसकेको छु र लो रेखा नखेल्ने लगभग फाइनल भइसकेको छ भने छविले आरएन सिगदेललाई चाहिँ फेरि पनि यसो फिल्मबाट ल्याउँदैछन् र अब आर्यन फिल्ममा खेल्छन् या खेल्दैनन् त भने हेर्न बाँकी छ र अहिलेसम्मको स्थिति यो छ कि फिल्ममा आर्यन सिगदेल नै काम गर्ने फाइनल भइसकेको छ अब पछिको दिनहरूमा के हुन्छ हेर्न बाँकी छ हुन त हमेसामा पनि आर्यन सिगदेल नै नै राख्ने कुराकानी थियो तर पछि विविध कारणले गर्दा आर्यन फिल्मबाट आउट भएका थिए अब लरमा आर्यन सिगदेलले काम गर्छन् या गर्दैनन् तो र फिल्मको निर्देशकको कुराकानी गर्ने हो भने बुटलका निर्देशक भन्नुपर्छ आदित्य विक्रम रम्साल र उनी चाहिँ डेब्यू गर्दछन् दे निर्देशकको हिसाबले र अब उनको कला हामीले हेर्न बाँकी छ लोभरमा अल द बेस्ट फिल्म हमिसा आउनेछौँ हमेशा हमेशा हजूरा मैं छुमार हजूर लुखद हजूर को दुखमा म संग संग दुख मंग संग, संग दुख छुमा ओके हमेसा हमेसा नेपाली कथा चलचित्र हमेसाको गीत यहाँले सुनिरहनु भएको छ र नोटबुक र हमेसाको बारेमा मैले कुराकानी गरिसकेको छु र अब अलिकति म कुराकानी गर्छु नेपाली कथा चलचित्र लफुडा श्री बाबा मिर्य फ्रालीको लागि नारायण खतेडाको निर्माण अनि प्रस्तुति रहेको चलचित्र लफुरा बैशाख तेह्र गतिबाट प्रदर्शनमा आउनुपर्ने चलचित्र यो चलचित्र भने प्रदर्शनमा आउन सकेको छैन अब ला श्रावण अठार गतिबाट चाहिँ यो चलचित्र प्रदर्शनमा आउँदैछ र फिल्मलाई निर्देशन गरेका हुन् किशोर चौधरीले र लगानी नारायण खतिवडाकै रहेको छ र सङ्गीतको कुराकानी गर्ने हो भने पनि सङ्गीत पनि निर्माता स्वयं नारायण खतिवडालाई नै दिनुभएको छ र फिल्मको गीत अहिले निकै चर्चा पाइराखेको छ किन उड्दैछ हेर त्यो बाबल भने गीतले चाहिँ निकै चर्चा पाइसकेको छ र फिल्ममा कलाकारको कुराकानी गर्ने हो भने झर्ना थापा मुकेश ढका वागिनी खड्गे सुनिल थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र फिल्म प्रदर्शनमा आउने कुराकानी त धेरै अगाडिबाट चल्दै आइराखेको तर यो फिल्म भने अझसम्म प्रदर्शनमा आउन सकेको छैन अब यो फिल्मले डेट लिइसकेको छ नेपाल भरका प्राय सबै स्टेसनबाट चलाउने डेट श्राउन्ड अठार बाट यो फिल्म चलाउने कुराकानी त भइराखेको छ अब सोही मितिमा प्रदर्शनमा आउँछ या आउँदैन त्यो हेर्न बाँकी छ र योभन्दा अगाडि को कुराकानी गर्ने हो भने योभन्दा अगाडि सुरुमा भने यो फिल्म जस्तो कि बाहिरका केही स्टेसनमा चलाउने कुराकानी पनि भइराखेको छ अब बाहिर चल्छ या चल्दैन त्यो हेर्न बाँकी छ र यसै ब्यानरले अर्को फ्लिम बनाउने कुराकानी थियो फिल्मको नाम हो र मिस कलको नाम अचानक चेन्ज भइराखेको छ भएको छ भन्नुपर्छ किनकि त्यो को नाम अलिकति स्टोरी अनुसारको नाम म्याच नभएको कारणले कारणले गर्दा नाम चेन्ज भएको कुराकानी चाहिँ प्रस्तुतकर्ता निर्माता सङ्गीतकार नारायण खत्रेडाले हामीलाई जानकारी दिनुभएको छ र फिल्मको नाम रहेको छ क्रेजी र क्रेजी नाम चाहिँ लगभग फाइनल भएको कुराकानी पनि हामीलाई गराउँदै आइ भएको छ र फिल्मको गीत लेख्ने काम चाहिँ भइराखेको छ र गीतको कुराकानी गर्ने हो भने गीत चाहिँ तिनवटा गीतहरू फिल्ममा समावेश गर्ने कुराकानी छ अब एउटा आइटम सङ्ग भइहाल्यो र दुईवटा एउटा स्याड सङ्ग र एउटा चाहिँ लभ सङ्घ गरी तिनवटा प्याटर्नका सङ्घहरू चाहिँ फिल्म क्रेजीमा राखिने कुराकानी चाहिँ निर्माता नारायण कतेरवालले जानकारी गराउनु कर भएको छ अब फिल्मको गीत रेकर्डिङ अब चाँडै नै सुरुवात हुँदैछ त्योभन्दा अगाडि लफडाको पब्लिसिटीलाई लिएर यी युनिटहरू भने देशव्यापी भ्रमण गरिराखेका छन् र फिल्मको कुराकानी थोरै विषयवस्तुको कुराकानी गर्छु एक्सन प्याटर्नलाई चाहिँ अलिकति फोकस गरेको छ साथसाथै एउटा पारिवारिक विषयवस्तु सामाजिक विषयवस्तु र समाजले चाहेको विषयवस्तुलाई चाहिँ फिल्मले देखाउन खोजिराखेको छ त्यो विषयवस्तु दर्शकले रुचाउँछन् या रुचाउँदैनन् त्यो भने हेर बाँकै छ योभन्दा अगाडि बेटी फिल्म यही युनिटले बनाइसकेको छ अबलाई हामी गीत सुन्छौँ र गीतपछि म कुराकानी गर्नेछु मेरो मनको साथी र वैशाख तेह्र गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ शा। राजेश शाह फिल्मका निर्देशक हुन् बाँकी कुरा हामी गीतपछि गरौँला र मलाई पनि नेपाली चल चलचित्र लफोड़ा रैलो गीत alti hunche parmpar ko hi galchen hai pyaacha ko hi galchen phanto pyar par ke लगि सुन्दै हुनुहुन्छ नेपाली कथा चलचित्र लफडाबाट कन्ट्रोल कन्ट्रोल झ र श्रावण अठार गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ मैले चर्चा परिचर्चा गरिसकेको छु र मलाई कुराकानी गर्छु वैशाख तेह्र गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथा चलचित्र मेरो मनको साथी र मेरो मनको साथी वैशाख तेह्र गतेबाट प्रदर्शनमा आउँदैछ फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् भने राजेश राई फिल्मका निर्माता हुन् जिमल नोइजेल राजेश समाल जस्मिन श्रेष्ठ आयस रिजाल लगायतका कलाकार मुख्य केन्द्र भूमिका रहको सफल मेरो मनको साथीमा र अबलाई कुराकानीको लागि निर्माता राजेश राइट चेनको लाइनमा राजेश जी राजेश जी हजुर हार्दिक स्वागत छ यहाँलाई रेडियोवर 104.5 मेगाहर्जमा हजुर धन्यवाद के छ हालखबर यहाँको मेरो सब ठीकठाक छ ठीकठाक छ है अनि फिल्मको हालखबर के छ भन्नुस अहिले फिल्ममा उसको फिल्म रिलिजको लागि स्टर्डुपमा लागिरहेछु हजुर फिल्म वैशाख तेह्र गतेबाट रिलिज गर्दै हुनुहुन्छ है कतिवटा सिनेमा घरमा लाग्ने भयो फिल्ममा उपत्यका बाहिरभित्र गरेर पन्ध्र सोह्रवटा सिनेमा घरमा हो हजुर हजुर किन जम्मा पन्ध्र सोह्रवटा सिनेमा घरमा लाग्नुको कारण के मान्ने होला थोरै सिनेमा घरमा लगाउनु भयो नि त अहिलेको हामी फिल्ड हालमा चाहिँ यो प्लानिङ चाहिँ त्यो गरिरहेछौँ अनि फेरि लाग्न त पछि अब सबै हालमा चाहिँ हजुर लगाउने हाम्रो टार्गेट छ हजुर एकदम राम्रो बनेछ गाना पनि एकदम राम्रै एक गाना चाहिँ बनेछ है हजुर हजुर फिल्म राम्रो बनेछ आशा छ अझै राम्रै होला योभन्दा अगाडि यहाँले के बनाउनु कस्तो गर्यो र त्यो कमजोरी अलिकति कम गर्नु भएको छ फिल्म राम्रो बनेको छ है फिल्म एकदम राम्रो अहिले पनि धेरै चर्चितमै छ हजुर okay, ओके अब मेरो मनको साथीको दुईवटा गाना अहिले जुन हिसाबले मिडियामा सार्वजनिक गर्नुभएको छ सा। हामी हिँड्ने सुनौलो बाटो अनि टाइटल सङ्घ मेरो मनको साथी बोलको टाइटल सङ्ग दुवटै गीत चाहिँ निकै हिट भइसकेको छ र मिडियामा घन्किसकेको छ र धेरै दर्शक श्रोताले पनि निकै रुचाउनु भएको छ है अब फिल्मको स्टोरी के हो फिल्म चाहिँ पूर्ण रूपमा लभ स्टुट ट्र्याकमा निर्माण गर्नुभएको छ या एक्सन पक्ष अन्य पसमा चाहिँ के हुन्छ भनेको ठुलो मान्छे बने एउटा एक्टर एक्ट्रेस बन्यो भनेर चाहिँ अब एक सय चार थप्लो लाखौँ लाख श्रोताहरू सिनेमा हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ एकपल्ट म सबै कसै प्रेन्डरलाई के भन्न चाहन्छु फिल्म एकदम राम्रो बनेको छ एकपल्ट हेरिदिनु हजुरमा कमी कमजोरी केही पाएको खण्डमा चाहिँ त्यसलाई कमेन्ट गरिदिनु भन्न मन चाहन्छु हुन्छ यहाँको फिल्म बैशाख तेह्र गतिबाट प्रदर्शन आउँदैछ फिल्मले राम्रो रा व्यापार गरोस् शुभकामना सँगसँगै छुटिन्छु नमस्कार ओके यतिखेर okay, मैले कुराकानी गरी राखेको थिएँ मेरो मनको साथीका निर्माता राजेश शाही र रा वैशाख तेह्र गतिबाट यो फिल्म प्रदर्शनमा आउँदैछ फिल्म चाहिँ अलिकति लभ स्टिट्र्याक सँगसँगै एक्सन पक्षलाई चाहिँ फिल्मले चाहिँ फोकस गरेको छ र फिल्मको गीत सङ्गीत निकै नै राम्रासँग निकै नै निक कर्णप्रिय रहेका छन् र फिल्मको गीत सङ्गीतलाई चाहिँ दर्शक श्रोताले धेरै रुचाइसकेका छन् अब फिल्मको प्रतीक्षामा छन् र अब फिल्म भने के कस्तो बनेको छ त्यो भने हेर्न बाँकी छ प्रदीप श्रेष्ठ निर्देश गजबको काम गरेको कुराकानी गर्दै आइराखेका छन् र फिल्म योभन्दा अगाडि चाहिँ धेरै फिल्म बनाइसकेका छन् जस्तो कि भगवान् सबैको सपना त्यसै गरी कवश पनि बनाइसकेका छन् भने अब मेरो मनको साथीमा अलिकति उनले नयाँ टेस्ट दिन खोजेका छन् फाइटको हिसाबले लभ स्टोरी ट्रे लभ स्टोरी प्याटर्नको हिसाबले र गीत सङ्गीतको हिसाबले पनि अलिकति नयाँपन दिन खोजेको कुराकानी गा गरेका छन् निर्देशक प्रदीप श्रेष्ठले अब सफल हुन्छन् या हुँदैनन् त्यो पनि हेर्न बाँकी छ अल द बेस्ट फिल्म मेरो मनको साथीलाई र यो गीत सँगसँगै मैले प्रोग्रामबाट बिदा माग्नु टाइम भइसकेको छ प्रोग्राम सुन्दा साथीले तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच मलाई चाहन्छु कन्टरबाट गर्ने राजप्रति आभार व्यक्त गर्दै प्रोग्राम एक्सन कोर्टबाट म स्वागत जोडिन्छु हौस् त नमस्कार अलग गई तिम्रो हेराई अलग तिम्रो मया अलग गई गाराई अलग तिमी जस्तो यो संसार सपना म्यारो प्यारो, प्यारो कल्पना मई रहने कोई है सदै सध मना तिमी नहीं हो तिमी नहीं हो शुभा ने मेर जीवन हो शुभाषर ने मेरो जीवन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 के, मन के हुनु नि टाढी हाई स्कुल जाने रोडमा रहेको मौलाकालीका सुन चाँदी फसलको राम्रा राम्रा गहना मन परेपछि नि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुनचाँदीका गर गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नयाँ पुराना गहना साथी खरिद बिक्री पनि गरिन्छ संपर्क मौल कालिका सुन चाँदी पसल डांडी चोक हाई स्कूल जानी रोड मोबाइल नंबर अंठानब्बे चार चौन्न असि एक सय बारह अंठानब्बे चार साठी पैंतीस एक बयासी प्रोपराइटर आशीष खड़का, और तारा खड़का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 हजार हमी कहा आधुनिक डिजाइन का आकर्षक सुंचादी का गरगहना पाइन का साथ ही द्वारा सही नाप्तोल को व्यवस्था राशि अनुसार का पत्थर पुराना गरगहना नया गरगहना साटफेट करने व्यवस्था साथ स्वदेशी तथा विदेशी कालीगर द्वारा समयमा करगहना तैयार छपन्न पांच साठीस मोबाइल अंठानब्बे चार पचास सड़सठी शून्य तेतीस प्रोपाइटर दीपक सेंचुरी दीपाल सेंचुरी पूर्वी चितोवन के बाइक को लगी विश्वासिलो जय भोले बाबा इंजीनियरिंग एंड सेल्स अजुर हामी कहाँ दक्ष अनुभवी मेकानिकहरूद्वारा बाइक सर्भिसिङ गरिने फाइनेन्सको पूर्ण सुविधा एक्सचेन्जको सुविधा हरेक एक मोडलका बाइक पाइने माइलेज राम्रो स्पेस पार्ट्सको सुविधा साथै आफ्नै ग्यारेजमा जुनसुकै मोडलका स्कुटी कुनै पनि बाइक मरमत गर्नु परेमा सर्वस्लभ रूपमा बाइकका पार्ट्स पाइने एकमात्र ठाउँ जय भोले बाबा इन्जिनियरिङ एण्ड सेल्स पर्सा बजारलाई नै सधैँ सम्झनुहोस् जय सम्पर्कली बाबा नयाँ सोच र नयाँ व्यवस्थापनका साथ आफ्नै भवन चैनपुर चोकमा सोरुम फोन शून्य छप्पन्न पाँच त्रियासी सात सय तिरानब्बे प्रोपराइटर धनवीर चौधरी मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवन्न पालि सबिदार लेख एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठग पनि हुनु पर्यो हाम्रो मैले सेवालाई पनि साडी ब्लाउज चाहिन्छ होला नि बोलाइ बैलाई सुटलाई ब्लाउज हाइब्रे सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौ बागी वस्तै खुलिसकेको छ भाइलाई